नमस्कार अनि शुभ प्रभात। आजको बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको यो नवीन श्रृंखलाबाट। अर्पण सबै खेला अघि सधैं खेला अघि रेडियो अर्पण एक स्रोत अर्थ प्रवाह सम्बेघोस र इन्टरनेट अनलाइनमा radioarpan.com बाट पनि बिस्वभर हामीलाई सुन्नु भएको छ। कार्यक्रम शुभ बिहानी को आजकृला मेंविध जानकारी प्रस्तुत करीजन संघी आवाजस्थित शुभ बिहानी आज को पंचांग राशिफल रेट अर्पण एक सौ चार थो बास मेगा प्रसारण होने कार्यक्रम संगसंगे तमदिन का शुभकामना प्रस्तुत करने कार्यक्रमको थालन गरौंको साउन बुधबार श्रवण कृष्ण पक्ष द्वितीयतिथि नेपाल सम्बद्ध एघार सय तेत्तीस सन् दुई हजार तेह्र जुलाई चौविस तारिक पंचाङ्गपछि लाग तपाईँको लागि बौद्धिक काम गर्ने अवसर आउने खालको समय छ आर्थिक समस्याले त्यत्तिकै पिरल्ने देखिन्छ केही हरिहाल्नु जस्तो वातावरण बन्न भने देखिँदैन तपाईँको लागि काममा तपाईँको जिम्मेवारी थपिने देखिन्छ सरकारबाट पनि उपहार मिल्ने खालको समय छ तपाईँको आफ्नो कारणले सफलता मिल्ने देखिन्छमा पद बढ्ने खालको समय देखिन्छ वहन चोपया आदि प्राप्त हुने खालको समय पनि छ यात्राको लागि एकदम राम्रो समय रहेको छ कर्कट राशि हुने तपाईँको लागि ए... माया प्रेममा खर्च समय खर्च हुनेछ भोग विलासाको सामान किनमेल पनि हुने देखि अधुरा काम पुरा हुने खालको समय छ सोचेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ राशि हुने तपाईँको आजको दिन ठिकै रहेको छ आर्थिक लाभ पनि राम्रै हुने खालको समय छ जग्गा जमिन भवन जस्ता कारलाई बाँचो सफलता हात पार्नेछ कन्या राशि हुने तपाईँको लागि रचनात्मक कामतिर धेरै मन जाने देखिन्छ नराम्रो कामतिर भने मन जाने देखिँदैन ना। विभिन्न नयाँ नया ठाउँको भ्रमण हुने योग पनि छुला राशि हुने तपाईँको लागि कुनै कुरामा जिद्दी गर्नु तपाईँको लागि त्यति राम्रो देखिन्न तपाईँको प्रगति देखेर अरूले जहाँ गर्ने समय भएको छ काममा एकदम सचेत रहनुहोला राशि हुने तपाईँको लागि भोग विलासा एवं मनोरञ्जन प्राप्त हुने खालको समय भएको छ नयाँ वस्तुको प्रयोग गर्ने मौका पाउनुहुनेछ यात्राको लागि फलदाय समय पनि बौद्धिक कामबाट सफलता मिल्ने देखिन्छ नयाँ वस्तुको उत्पादन हुनेछ आफन्त बाटो राम्रोसँग तपाईँलाई विश्वास नहुन पनि सक्छ मकर राशि आज को दिन लाभ होने समय आगे ठूला ठूला कठिनाई छुटखरा मिलने काम थालन हुने दिन कुम्भा राशी। कुम्भा राशी हुने हुने होने दिन कुंभ राशि प्रगति होने योग को दर्शन पाने रहन्थमा बेन रहसी हुने तपाईँको लागि धनलाभको समय रहेको छ घोषणात्मक सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने देखिनेछ शुभ समाचार सुन्न पाउँदा मनी आनन्दित रहनेछ वास्तवमा बार राशिफलले जे जसो भने पनि हामी आजको दिनमा सही बाठा आफ्नो कामलाई अगाडि बढायो भने अवश्य पनि आजको दिन शुभ रहनेछण एक सयलाइन भएको छ तपाई यति बेला दैनिकी प्रस्तुति शुभ बिहानी सुन्नु भएको छ नयाँ नेपाल सुन्न सक्नुहुनेछ आठ बजीसम्म आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगत्तै अर्पण बहोस धुपखनालको साथमा नौ बजीसम्म सुन्न सक्नुहुनेछ भने नौ बजेको समय हो नेपाल बाँडी समाचारको नेपालमाडी समाचार लगतै लोकसङ्कार सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै आधुनिक यात्रा प्रत्यक्षाको साथमा एघार बजेसम्म सुन्न सक्नुहुनेछ एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर, खबर लगतै तपाईँले हामीलाई जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेसम्म बाह्र बजेको समय हो नेपालमाडी समाचारको नेपाल नेपालबारी समाचार लगती ननिस्ट बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको एक बजेको समय अर्पण खबरको अर्पण खबर लगती बजे बजीसम्म अफ्लाइङ चोइस सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगती अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनु सुन्छ आदि पसलले प्रायोजन गरेको छ त्यसै गरी बजेको समय हो नेपालबारी समाचारको नेपालमारी समाज लगतै लौ खानुस गाउँ सुन्न सक्नुहुनेछ सहकर्मी राजन साथमा त्यसै गरी बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै कलेज काम डाउन सुन्न सक्नुहुनेछ सागरको साथमा पाँच बजीसम्म त्यसै गरी पाँच बजेको समय अर्पण बुलैछिन अर्पण बुलिन्छन् लगतै विभिन्न गीत सङ्गीत तपाईँ छ बजीसम्म सुन्न सक्नुहुनेछ भने छ बजीको समय हो अर्पण समाचार नेपालबाडी समाचारको नेपालबी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थायी समाचार सात बजेको समय हो अर्पण शुभ साँझको अर्पण शुभ आजको यो बसोबालाई मनोकामना अरू ठुलै प्रायोजन गरेको छ त्यसै गरी छ सातिसदेखि आठ बजीसम्म सिआईअनुसार खबर सुन्न सक्नुहुन्छ भने आठ बजेको समय हो नेपालबारी नेपाली समाचार लगती आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सभा सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सभा लगतै बुलबुल उज्यालो नाइन्टी नेटवर्कबाट सुन्न सक्नुहुनेछ दस बजेको सभा हो नेपाल आइफएम समाचारको नेपाल आइफिम समाचार लगती तपाईँले एघार बजीसम्म रेडियो अडियो काठमाडौँबाट सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिने गर्छौँ भोलि बिहान चार बजे ब्रह्मा सुन्देश प्रभु सुनमाला सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि छ बजीसम्म बाढी बहोस मार्फत हामीलाई सुन्न सक्नुहुँदैछ छ बजीको समय सिआइएन साझ खबर घु सिआइएम खबर लगतै तपाईँले सात तिस छत्तिसदेखि सात बजीसम्म सुन बाढी बहोस बाढी बहोस लगतै छ बजेको समय हो अर्पण स्थानीय समाचारको अर्पण स्थानीय समाचार लगतै शुभ विहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुँदै गर्छ जानकारी संग संगे आज लोफी कार्यक्रम आग्ने भेला सुनर साधन धन्यवाद आज जति सा जन्मदिन पड़े तपूर्ण जन्मदिन को धीरे धीरे शुभ कामना व्यक्त करना चाहिए तदिक मित्रिजन विशेष आभार प्रकट करी को नवीन श्रृंखला नमस्कार आलागी सुनो रागी सुनो रागी सुनो रागी सुनो